चोट छ मुटुभित्र अनि पिर्छ मुटुभित्र चोट छ मुटुभित्र अनि पिरिर्छ मुटुभित्र उसकै याद अझै पनि स्थिर छ मुटुभित्र चोट छ मुटुभित्र अनि पिर्छ मुटुभित्र उसकै याद अझै पनि स्थिर छ मुटुभित्र बिर्सन्छु अनि जलाइ अनगिन्ती खतहरू बिर्सन्छु भनी जलाइ अनगिन्ती खतहरू विरुद्ध भए कोसिस तस्बिरिछ मुटुभित्र जोड्छ मुटुभित्र अनि पिरिछ मुटुभित्र नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्ति किडारीको यो अठाइसौँ श्रृङ्खला प्रखिएर बस्नुभएका सम्पूर्ण श्रोता अनि साथीहरूमा रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र शिवडाङ्गीसँगै रेडियो प्रकृति एफएमदाङका प्राविधिक मित्र माधव कडेल अनि म कार्यक्रम प्रस्तोता उत्तर कुमार साहुको तर्फबाट आज पनि उपस्थित भइसकेका छौँ तपाईँहरूले फेसबुकमा पोस्ट गरेका मुक्तहरू लिएर आजको कार्यक्रममा पनि तपाईँहरू टेलिफोन मार्फत आफ्ना मुक्तहरू सुनाउन सक्नुहुन्छ त्यसै गरी तपाईँहरूले हाम्रो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ यो कार्यक्रमलाई सुन्न सक्नुहुन्छ सामुदायिक खेलाडी राप्ती एफएम एक सय चार र प्रकृति एफएम त्रियानब्बे दशमलव चार हरेक बुधबार रात्रिकालीन समय नौ पन्ध्रदेखि नौ पचपन्न बजीसम्म कार्यक्रमलाई सुन्न सक्नुहुन्छ अनि तपाईँहरूले यो कार्यक्रमलाई विभिन्न अनलाइनबाट सुन्न सक्नुहुन्छ तपाईँहरूले यो कार्यक्रमलाई डब्लु डब्लु डब्लु डट रेडियो राप्ति डट ओआरजी डट एनपी लगइन गरेर त्यसै गरी डब्लु डब्लु डब्लु लाइभ सुन्न सक्नुहुन्छ भने तपाईँहरूले यो कार्यक्रमलाई डब्लु डब्लु डब्लु गरी सुन्न सक्नुहुन्छ सल्यान दृष्टिकोण डट गरी नेपाली कला डट ब्लग स्पट कार्यक्रम सुन्न तथा डाउनलोड गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँहरूले कार्यक्रममा मुक्त कसरी पठाउने भन्ने बारेमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरूलाई कतिपय साथीहरूलाई त जानकारी पनि छ होला यदि जानकारी छैन भने म तपाईँहरूलाई जानकारी गराउँछु ध्यान दिएर सुन्नुहोला तपाईँहरूले कार्यक्रममा मुक्तक पठाउनको लागि फेसबुकको सर्च बक्समा गएर मुक्तक डायरी एमयुकेटिएके मुक्तक डिआइएरवाई डायरी मुक्त डायरी सर्च गर्नुहोस् जहाँ तपाईँले फेसबुक आइडी र फेसबुक पेज भेटाउन सक्नुहुन्छ पेजलाई लाइक गर्नुहोला जुन पेजलाई अहिलेसम्म एकतिस सय उनान्सौ भनेपछि बत्तिस सयजना जतिले लाइक गरिसक्नु भएको छ अनि तपाईँहरूले पनि माया गरेर त्यसलाई लाइक गरिदिनुहोला त्यसै गरी तपाईँहरू साथी बन्न चाहनुहुन्छ भने फेसबुक आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाउनुहोला फेसबुक आइडीमा अहिलेसम्म साथीहरू एक्काइस सयभन्दा बढी साथीहरू बनिसक्नुभएको छ अझै पनि धेरैजना साथीहरू साथी बन्न सक्नुहुन्छ त्यसै गरी तपाईँहरूले कार्यक्रममा मुक्त पठाउनुको लागि पहिले हामी पेज र आइडी दुबैका मुक्तहरू लिने गर्दथ्यौँ भने अबको आगामी शृङ्खलादेखि भने हामीले पेजमा प्राप्त भएका मुक्तहरू मात्र कार्यक्रममा प्रसारण गर्नेछौँ त्यसैले अबदेखि आइडीमा पठाउनुहुने साथीहरूले पनि कार्यक्रमको पेजमा पठाइदिनुहोला कार्यक्रमको पेजलाई लाइक ला गरेर मात्र पठाइदिनुहोला पठा नत्र भने चाहिँ कार्यक्रमको आइडीमा पठाउनु हुने सम्भवतः हामी कार्यक्रमको यो पेजमा कार्यक्रमको अफिसियल फेसबुक पेजमा मात्र स्ट्याटस राख्नेछौँ तपाईले त्यही पठाउनुहोला र हामीले आइडीमा स्ट्याटस राख्ने छैनौँ किनकि आइडी र फेसबुक पेज दुवैतर्फ हामीले स्ट्याटस राख्दा धेरै साथीहरू झुक्किनुहुन्छ यता पठाए वाचन हुन्छ कि उता पठाए वाचन हुन्छ कि भनेर झुक्किनुहुन्छ त्यसैले तपाईँहरूको त्यो त्यसरी तपाईँहरू नझुक्किनको लागि हामीले कार्यक्रमको फेसबुक पेज मुक्तको डायरी एमयुकेटिएके मुक्तक्यु डिआइएरवाई डायरी मुक्तको डायरी यो पेजमा हामीहरूले अब भने त्यहाँ मात्र कार्यक्रममा मुक्तक पठाउनुको लागि स्ट्याटस राख्नेछौँ त्यहीँ तपाईँहरूले मुक्तकहरू पठाउनु होला यो पटक पनि सयभन्दा बढी मुक्तकहरू लेखेर पठाउनु भएको थियो तीमध्ये मैले उत्कृष्ट बिसवटा मात्र मुक्तक छानेर ल्याएको छु आजको कार्यक्रममा मैले सुरुमा वाचन गरेको मुक्तक थियो चोट छ मुटुभित्र अनि पिर्छ मुटुभित्र उसकै याद अझै पनि स्थिर छ मुटुभित्र बिर्सन्छु भनी जलाइ अनगिन्ती खतहरू ब्यर्थे भए कोसिस तस्बिर छ मुटुभित्र चोट छ मुटुभित्र अनि पिर्छ मुटुभित्र उसकै याद अझै पनि स्थिर छ मुटुभित्र जीवनाचार्य कपिल वस्तु हाल चाहिँ कतारमा आउनु यो पहिलो मुक्तको मैले वाचन गरेको थिएँ अझै पनि उत्कृष्ट बिसवटा मुक्तहरू भने कार्यक्रममा बाँकी नै छन् ती मुक्तहरू म लिएर एकैछिनपछि आउने नै अनि तपाईँहरूको टेलिफोन मार्फत पनि आफ्ना मुक्तहरू सुनाउनुको लागि शून्य अठासी पाँच बिस फोन, फोन गर्दै गर्नुहोस् तपाईँहरूको टेलिफोनको प्रतीक्षा गर्दै हामी भने कार्यक्रमको शुभारम्भ गर्नतर्फ लाग्छौँ एउटा मिठो सुगम सङ्गीत बजाएर तपाईँहरू भने आउँदै गर्नुहोस् शून्य अठासी पाँच बिस दुई सय तिमिकास्को हुने हो ला मणिकास्को एकदमै तिमी कसको हुने होला मणि कसको हुनेवाला निकै नै मिठो गीत राखेका थियौँ कार्यक्रमको यो बसाइमा तपाईँहरूलाई यो गीतले मन छोयो होला भन्ने हामीले आशा अनि अपेक्षा राखेका छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ मुक्तक डायरी तपाईँहरू कार्यक्रममा फोन गर्नको लागि तपाईँहरूले आजको हाम्रो यो कार्यक्रममा अन्ठानब्बे दस असी छत्तिस अठासीमा फोन गर्नुहोला नम्बरमा चाहिँ त्यसमा न... चाहिँ फोन नगर्नुहोला तपाईँहरूलाई यही भन्न चाहन्छु अन्ठानब्बे दस अस्सी फोन गर्नुभयो भने मैले तपाईँहरूका सुन्नेछु यहाँबाट मुक्त गरौँ धेरै साथीहरूलाई सुनाउन सक्नुहुन्छ आफ्ना मुक्त धेरै साथीहरूले मुक्तक लेखेर पठाउनु भएको हुन्छ तीमध्ये मैले केही उत्कृष्ट मुक्तक मात्र कार्यक्रममा लिने गरेको छु यति बेला पहिलो मुक्तक रहेको छ लेख्नुहुन्छ हेमन्त गौतमले त्रिवेणी एक सल्यानबाट लेखेर पठाउनु भएको छ नजरैको तीखो गोली चलाएको आरोपमा नजरैको तीखो गोली चलाएको आरोपमा पत्थर जस्तो मेरो दिल गलाएको आरोपमा प्रशासनले तिम्रो नाउँमा पक्रौ पुर्जी काट्दैछ अरे नजरैको तिखो गोली चलाएको आरोपमा पत्थर जस्तो मेरो दिल गलाएको आरोपमा प्रशासनले तिम्रो नाउँमा पक्रौ पुर्जी काट्दैछ अरे आज फेरि मेरो मुटु जलाएको आरोपमा नजरैको तिखो गोली चलाएको आरोपमा पत्थर जस्तो मेरो दिल गलाएको आरोपमा हेमन्त गौतम त्रिवेणी एक सल्यानबाट लेखेर पठाउनु भएको थियो उत्कृष्ट विश्व मुक्तकमध्येको यो मुक्तक चाहिँ पहिलो नम्बरको मुक्तक रहेको थियो त्यसै गरी अर्को मुक्तक पनि म लिइहाल्छु यति बेला लेख्नुहुन्छ नगेन्द्र न्युपानेले लेख्नुभएको छ गौर दह तेह्र झापामा झापाबाट लेख्नुभएको छ हो सबैले भन्दैछन् उतैतिर छोडियो हो सबैले भन्दैछन् उतैतिर छोडियो मुटुभित्र चल्ने धड्कन उतैतिर छोडियो कमाउन गएको बिचरा त्यो प्रदेशीको लास आयो तर जीवन उतैतिर छोडियो हो सबैले भन्दैछन् उतैतिर छोडियो मुटुभित्र चल्ने धड्कन उतैतिर छोडियो नागेन्द्र न्युपाली गौर दह तेह्र झापाबाट लेखेर पठाउनु भएको छ यो मुक्तक त्यसै गरी अर्को मुक्तक पनि म लिइहाल्छु यति बेला लेख्नुभएको छ नवीन पूर्वेलीले नवीन पूर्वेलीले ले लेख्नुहुन्छ दुनियाँमा एउटा मात्र छान्नो जीवनसाथी छा दुनियाँमा एउटा मात्र छान्नो जीवनसाथी छा मनका कुरा बुझ्नेलाई मान्नु जीवनसाथी जसले पुछिदिन्छ सधैँ आँखा कति आँसु दुनियाँमा एउटा मात्र छान्नु साथी, मनका कुरा बुझ्नेलाई मान्नु साथी, जसले पुछिदिन्छ सधैँ आँखा कति आँसु उनै भगवान हो भने मान्नु साथी, उनै भगवान हो भनी जान्नु साथी, दुनियाँमा एउटा मात्र छान्नु जीवनसाथी मनका कुरा बुझ्नेलाई मान्नु जीवनसाथी नवीन पूर्वेलीले लेख्नुभएको थियो यो मुक्तक अब भने हामी टेलिफोन सम्पर्कमा आइति बेला आउनुभएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार को बोल्नुभयो कहाँबाट हेलो कुनै मित्र हुनुहुन्थ्यो तर हामीले उहाँको आवाज सुन्न सकेनौँ फोनलाइनमा एकदमै डिस्टर्ब आएको छ केही दिन यता हामीले तपाईँहरूसँग स्पष्टसँग कुराकानी गर्न सकिरहेका छैनौँ तपाईँहरू फोन गर्दै गर्नुहोस् यो नम्बरमा फोन अलि स्पष्टसँग कुराकानी हुन सकेको छैन म तपाईँलाई अर्को नम्बर पनि दिन्छु अर्को नम्बरमा फोन गर्नुहोस् अन्ठानब्बे अन्ठानब्बे बाइस बयासी अठाइस दस यो नम्बरको बाटो भएर तपाईँहरू आउनुहोस् त्यसपछि हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ अन्ठानब्बे बाइस बयासी अट्ठाइस दस यही नम्बरमा फोन गर्नुहोस् तपाईँहरूले यति बेला म अर्को मुखक लिइहाल्छु चौथो मुखक रहेको छ यति बेला जीवन भण्डारीले लेख्नुहुन्छ रामनगर दुई नवलप्रासी हाल चाहिँ दक्षिण कोरियामा हुनुहुन्छ यति बेला लेख्नुभएको छ हारलाई हराएर तिमी जित गरेर देखाऊ हारलाई हराएर तिमी जित गरेर देखाऊ अनि ती असहायहरूको हित गरेर देखाऊ बल्ल तिमीले संसार बदल्ने क्षमता राख्नेछौ पहिला आफै बदलेको प्रमाणित गरेर देखाऊ हारलाई हराएर तिमी जित गरेर देख अनि ती असहायहरूको हित गरेर देखाउ जीवन भण्डारी रामनगर दुई नगोलप्रासी हालचाइन दक्षिण कोरियामा हुनुहुन्छ यति बेला टेलिफोन सम्पर्कमा कुनै मित्र आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते खो बोल्नुभयो कहाँबाट रिमबाट मेलिना बोहरा कार्यक्रम सुन्दै हुनुहुन्छ मेलिनाजी कार्यक्रम सुन्दै हुनुहुन्छ अलिक ठुलो स्वरले बोल्न मिल्छ हो मिल्छ भने बोलिहाल्नुहोस् न त अनि मेलिनाजीले कार्यक्रम अहिले सुन्दै हुनुहुन्छ रिममा बसेर मेलिनाजी तपाईँले सुरु गर्नुहोस् आफ्नो मुक्त लागिसु तिम्रो लागि मेरो आँसु तिम्रो लागि पानी रहेछ निकै नै मिठो मुक्त सुनाउनु भयो मिलिनाजी रिमको बस्तीबाट आएर आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले भने हामी छुट्टिनु पूर्व यहाँबाट एउटा मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टि छुट्टिन्छ नमस्कार यति बेला आउनुभएको थियो रिम सल्यानबाट मेलिना बोहरा आउनुभएको थियो निकै नै मिठो मुक्तक सुनाएर गइसक्नु भएको छ अब वही पालों तभी को रहेक धेरे साथी फोन गुना अंठानब्बे बाईस बयासी अट्ठाइस दस अंठानब्बे बाईस बयासी अट्ठाइस दस यही नंबर को बाटो भाग तब आने हु फिर भी म एकजना को टेलीफोन संपर्क में आस पी फिर बाकी मुक्त करू लिने छु। स्वागत करो हजर नमस्कार नमस्कार हजारा रपेन्द्र परियार के छ रपेन्द्रज हाल खबर सञ्चय हुनुहुन्छ हामी पनि एकदमै ठिकै छौँ कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि मुक्त सुनाइसक्नु भएको छ एकजनालाई सम्झिनुहोस् न हामी छुट्टिन्छौँ है त हुन्छ छुट्टिन्छौँ नमस्कार यति बेला आउनुभएको थियो कोटबारा सल्यानबाट डपेन्द्र प्रियार निकै नै मिठु मुक्तक सुनाएर गइसक्नु भएको छ अब हुने पालो तपाईँको रहेको छ अन्ठानब्बे बाइस बयासी अट्ठाइस दस यही नम्बरको तपाईँहरूले यही नम्बरमा फोन गर्नुभयो भने हाम्रो तपाईँहरूको त्यो टेलिफोन हामी अनि हामी रिसिभ गरेर तपाईँहरूसँग कुराकानी गर्नेछौँ तपाईँहरूका मुक्तहरू सुन्दैछौँ यति बेला लेख्नुभएको छ विष्णु गौतमले लेख्नुहुन्छ भद्रगाली चार कुसुमटार सिन्धुली हाल चाहिँ समुद्र पारी भनेर पनि लेख्नुभएको छ म उहाँको मुक्तक पढ्छु यति बेला उत्कृष्ट मुक्तक अन्तर्गतको पाँचौँ मुक्तक रहेको छ यो प्रेममा परेसएकोहरू पागल हुने भो प्रेममा परेसेकोहरू पागल हुने भो यही पाराले यु मोरु पागल हुने भो जब उसले छोडी अनि सत्य लाग्न थाल्यो बा भन्नुहुन्थ्यो छोरो पागल हुने भो प्रेममा परेसएकोहरू पागल हुने भो यही पाराले यु मोरु पागल हुने भो विष्णु गौतम पत्रकारि चार कुसुमचार हाल चाहिँ समुद्र पारीबाट भनेर लेख्नुभएको छ धेरै साथीहरूले फोन गरिराख्नु भएको छ अन्ठानब्बे बाइस बयासी अठाइस दस यही नम्बरमा तपाईँहरूले फोन गर्नुभयो भने कार्यक्रममा मुक्तक सुनाउन सक्नुहुन्छ यति बेला मुक्तक रहेको छ छैठौँ मुक्तक छ दिनेश त हामीले लेख्नुहुन्छ ले बझाङबाट भेटिएका मान्छेहरू चिन्न सकिँदैन भेटिएका मान्छेहरू चिन्न सकिँदैन झनभित्रैदेखि त एक चिन्न सकिँदैन छेपारोले जस्तै रङ फेर्छन् मान्छेहरू भेटिएका मान्छे हरेक चिन्न सकिँदैन झनभित्रैदेखि त एक चिन्न सकिँदैन छेपारोले जस्तै रङ फेर्छन् मान्छेहरू मान्छे एक रूप अनेक चिन्न सकिँदैन भेटिएका मान्छे हरेक चिन्न सकिँदैन झन भित्रैदेखि त एक चिन्न सकिँदैन जिनिस् त बजाङबाट लेखेर पठाउनु भएको थियो यो मुक्ति बेला टेलिफोन सम्पर्कमा आएको निमित्त आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु एकजनाले फोन गर्नुभएको छ म स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट झिम्बेबाट जनक विवश भण्डारी जनकजी हेलो यति बेला जनक विवास भण्डारी हुनुहुन्थ्यो झिम्पेबाट हाम्रो स्पष्टसँग कुराकानी हुन सकेन तपाईँहरूले फोन गर्नुहोस् अन्ठानब्बे बाइस बयासी अठाइस दस यही नम्बर मार्फत यति बेला फेरि पनि टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ म स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार को बोल्नुभयो कहाँबाट दाङ तुलसीहरूबाट के भन्नुभयो अन्जु मगर कार्यक्रम सुन्दै हुनुहुन्छ अन्जुजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने मुक्तक सुरु गर्नुहोस् निकै नै मिठो मुक्तक सुनाइदिनु भयो अन्जुजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन पूर्व यहाँबाट एउटा गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छौँ नमस्कार यति बेला आउनुभएको थियो दाङबाट अन्जु मगरले मुक्तक सुनाएर गइसक्नु भएको छ धेरै साथीहरूले फोन गरिराख्नुभएको छ अलि अप्ठ्यारो पनि भएको छ कार्यक्रमलाई निरन्तरता दिन कार्यक्रमलाई राम्रोसँग हामीले सञ्चालन गर्ने कोसिस गरिरहेका छौँ तर पनि विविध प्राविधिक कारणवश कार्यक्रमलाई अझै तपाईँहरूले भनेजसो गरेर कार्यक्रमलाई ल्याउन सकिरहेका छैनौँ हामीले बिस्तारै यो समस्या चिटै नै सल्भ गर्नेछौँ यति बेला मुक्तक लिन्छु कुमार रेग्मीले लेख्नुहुन्छ चितवनबाट हाल चाहिँ साउदी अरेबियामा हुनुहुन्छ विश्वासघातको भारी लिएर जाँदैछु विश्वासघातको भारी लिएर जाँदैछु एक घुटको जहर पिएर जाँदैछु झुट्ठा प्रेमको शिकार बनायो निकाली होसियारको सन्देश लिएर जाँदैछु विश्वासघातको भारी लिएर जाँदैछु एक घुटको जहर पिएर जाँदैछु कुमार रेग्मी चितौन हाल चाहिँ साउदी अरेबियामा हुनुहुन्छ मुक्तक धेरै मुक्तक लेख्नुहुन्छ त्यसै गरेर मुक्तक पनि लिन्छु म यति लक्ष्मण रोकाले लेख्नुहुन्छ खरि गहि दैलिक हाल चाहिँ मलेसियामा हुनुहुन्छ बिर्सिनै नसक्ने एक पल बनाएर बिर्सनै नसक्ने एक पल बनाएर यही मुठु धट्कन हलचल बनाएर बिचमै बिच बाटोमै छोडेर गएकी थिइ बिच बाटोमै छोडेर गएकी थिए बौलाहा बनाएर मलाई पागल बनाएर बिर्सनै नसक्ने एक पल बनाएर यही मुठु धडकन हलचल बनाएर लक्ष्मण रोकाए घरि एक दैलेख हाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरेर यति बेला अर्को मुक्तक पनि म लिइहाल्छु समर्पित विवशले लेख्नुहुन्छ देवपुरु एक पर्वत हाल था चाहिँ बाग्लिङ बजारमा छु भनेर लेख्नुभएको छ मृत अमृत रहेन जहर भइरहे जहर भइगयौ मृत अमृत रहेन जहर भइगयो खोला खोला रहेन बगर भइगयो नछौ भन्दा किन छोएको तिमीले नछौ भन्दा किन छोएको तिमीले फुलफुल नै रहेन पत्थर भइगयो मृत अमृत रहेन जहर भइगयो खोला खोला रहेन बगेर भइगयो समर्पित विवश देवपुर एक पर्वत अचल चाहिँ दार्जिलिङ बजारमा छु भनेर पनि लेख्नु भएको छ यति बेला म स्वागत गर्छु एकजना आउनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट तिलक बाबु तिलक बाबु बिन्दास सल्यान कारागिटीबाट के छ तिलकजी सन्जै हुनुहुन्छ हजुर एकदमै अनि के गर्नुहुन्छ काराकेटीमा बसेरै हो अनि मुक्त तयारी छ तिलकको हजुर हजुर ल सुरु गर्नुहोस् नै किन चाहियो तिलक जी तैको ये मुक्तक भेन मुक्तक लेख्ह मुक्तकारी मयापी मुक्तक का कहीं निम पढ़े निम बुझे मार्ग फोन करूला अलग हम छुट्टी नमस्कार यति बेला आउनु भएको थियो यो तिलकबुबिन दास कल्याण कारागेटीबाट नियममा नरहेको मुक्तक सुनाउनु भएको छ यदि यो मुक्तक विशेष कार्यक्रममा फोन गर्ने मन छ अनि मुक्तकको विशेष कार्यक्रममा फोन गर्न चाहनुहुन्छ भनेपछि तपाईँले मुक्तको बारेमा पहिले आफूले बुझेर मात्र फोन गर्नुहोला यति बेला फेरि पनि कुनै मित्र हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार नमस्ते को नमस बोल्नुभयो कहाँबाट ैरागी कान्छ राप्ती अञ्चल अस्पतालबाट हजुर सन्चै हुनुहुन्छ हामी पनि एकदमै सन्चै छौँ भनेपछि राप्ती अञ्चल अस्पतालमा हुनुहुन्छ कार्यक्रम कतिको सुन्नुहुन्छ नि रेडियो प्रकृति मार्फत नबिराइकन सुन्नुहुन्छ अनि योभन्दा अगाडि चाहिँ मुख त पठाउनु भएको थियो पढेको थिएँ मैले है हजुर हजुर आज चाहिँ तपाईँकै मुखबाट पनि सुन्न पाइने भयो लिनुहोस् तिम्रो अरू कसैसँग माया काँसिएको छ भने अनि म प्रति मन भाँचिएको छ भने एकपटक भनि हेर तगारो बन्ने छैन सानो तिम्रो अरू कसैसँग माया काँसिएको छ भने अनि साँच्चै मसँग मन भाँचिएको छ भने एकपटक भनि हेर तगारो बन्ने छैन सानो त्यो मनभित्र कसैको माया साँचिएको छ भने तिम्रो अरू कसैसँग माया गाँसिएको छ भने अनि म प्रति मन भाँचिएको छ भने निकै नै मिठो मुक्तक सुनाइदिनु भयो सुरेशजी कार्यक्रममा आएर खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रममा यसरी नै सम्झिँदै गर्नुहोला अहिले भने हामी छुट्टिन पूर्व एउटा मिठो बजाउने छौँ सुगम सङ्गीत तपाईँले सम्झिनुहोस् एकजनालाई नमस्कार यति बेला आउनुभएको थियो राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङबाट सुरेज बैरागी कान्छा तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिक डायरी सामुदायिक रेडियो राप्ती एफएम एक्से चार प्लाठ मेघाहार सल्यान र रेडियो प्रकृति याफएम त्रियानब्बे दशमलव चार चा। एकैसाथ प्रसारण हुने कार्यक्रम मुक्तिक डायरी सुनिरहनु भएको छ मुक्तिक डायरीमा रेडियो राप्ती एफएम सल्यानका प्राविधिक मित्र शिवडाङ्गीले साधि रहनु भएको छ त्यसै रेडियो प्रकृति याफएम त्रियानब्बे दशमलव चार आ, मलाई माधव पटेलले साथ दिइराख्नु भएको छ कार्यक्रम मुक्ति क्रियाबारीमा तपाईँहरूले फोन गर्न सक्नुहुन्छ आफ्नै मुखार बिन्दुबाट मुक्त सुनाउनुको लागि अन्ठानब्बे बाइस बयासी अठाइस दसमा फोन गर्नुभयो भनेपछि तपाईँहरूले आफ्ना मुक्तहरू सुनाउन सक्नुहुन्छ त्यसै गरेर तपाईँहरूले कार्यक्रममा मुक्त कसरी पठाउने उत्कृष्ट विषमा कसरी मुक्तकलाई पार्ने भन्ने विषयमा चाहिँ तपाईँहरूले फेसबुकको सर्च बक्समा गएर मुक्त ग्रहारी सर्च गर्नुहोस् त्यहाँ पेज आउँछ पेजलाई लाइक गर्नुहोस् अनि पेजलाई लाइक गरिसकेपछि त्यहाँभित्र मुक्तको हामीले स्ट्याटस राखेका हुन्छौँ त्यही भित्र तपाईँले मुक्तकहरू पठाउनु भयो भने म उत्कृष्ट केही मुक्तहरू कार्यक्रममा वाचन गर्नेछु यति बेला रेश्मा राणा मगरले लेख्नुहुन्छ सिन्धुलीबाट दसौँ मुक्तक रहेको छ तिमीले च्यातेको मन सिएर देखाइदिन्छु तिमीले च्यातेको मन सिएर देखाइदिन्छु अर्कैको सिन्दुर लिएर देखाइदिन्छु के सोच्छौ तिमीले तिमी बिना मर्सु म तिमीले च्यातेको मन सिएर देखाइदिन्छु अर्कैको सिन्दुर लिएर देखाइदिन्छु के सोच्यौ तिमीले तिमी बिना मर्सु म हेरिराख हाँसी हाँसी जिएर देखाइदिन्छु तिमीले च्यातेको मन सिएर देखाइदिन्छु अर्कैको सिन्दुरपोते लिएर देखाइदिन्छु रेश्मा राणामगर सिन्धुलीबाट यति बेला एकजनाको टेलिफोन लिन्छु म आउनुभएको छ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार। नमस्कार।, नमस्कार नमस्कार को बोल्नुभयो कहाँबाट पवन सिलगढीदेखि सुरेन्द्र बिवश सुभेन्द्र बिवश पवन नगरबाट अनि के छ सुभेन्द्रजी हालखापोर्ट सबै ठिकै छ तुलसीपुरमा बसेर सुन्दै हुनुहुन्छ है कार्यक्रम हजुर हजुर कार्यक्रममा आज पहिलोपटक फोन गर्नुभयो कि ए योभन्दा अगाडि पनि फोन गर्नुभएको थियो हुन्छ हामी सुन्छौँ तपाईँको मुक्त सुरु गर्नुहोस् तिम्रो त्यहाँ तिमीलाई पीडा बार बार हुनेछ निकै नै मिठो मुक्त सुनाइदिनु भयो सुखेन्द्रजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर यसरी नै हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन पूर्व यहाँबाट एउटा मिठो सुगम सङ्गीत बजाउने छौँ तपाईँले एकजनालाई सम्झिनुहोस् हुन्छ छुट्टिन्छ नमस्कार यति आउनु आउनुभएको थियो शुभेन्द्र विवास पवन नगर ड्याङबाट मुक्त सुनाएर गइसक्नु भएको छ अब फोन पालो तपाईँको रहेको छ अन्ठानब्बे बाइस बयासी अठाइस दस डायल गर्ने यति बेला एघारौँ मुक्तको लिन्छु म मोती मुस्कानलेख्नुहुन्छ जाजरकोट चार जगतिपुर हाल चाहिँ मलेसियामा हुनुहुन्छ घरिघरि दुर्व्यवहार किन हुन्छ नारीप्रति घरिघरि दुर्व्यवहार किन हुन्छ नारीप्रति अन्याय र अत्याचार किन हुन्छ नारीप्रति हाम्रो देश नेपालमा अचेल दिन प्रतिदिन हत्या हिंसा बलात्कार किन हुन्छ नारीप्रति घरि घरबी दुर्व्यवहार किन हुन्छ नारीप्रति अन्याय र अत्याचार किन हुन्छ नारीप्रति मती मुस्कान जाजरकोट हाल चाहिँ मलेसियाबाट लेखेर पठाउनु भएको थियो यो मुक्त त्यसै गरी अर्को मुक्त लेख्नुभएको छ गणेश प्रसाद खतिवडाले सोलुखुम्बूबाट हाल चाहिँ काठमाडौँमा हुनुहुन्छ बैसालु उनमा चढ्ने रम बनाउन थालेको छु वैशालुमा चढ्ने रम बनाउन थालेको छु जति थिए दुःख पीडा कम बनाउन थालेको छु दुइटा मुटु टप्प जोडी गाँसेपछि एकै ठाउँ सधैँभरि नछुट्टिने गम बनाउन थालेको छु वैशालु उनमा चढ्ने रम बनाउन थालेको छु जति थिए दुःख बिडा कम बनाउन थालेको छु गणेश प्रसाद कतिवटा पञ्चनायक सोलुखुम्बु हाल चाहिँ जोरपाटी काठमाडौँमा हुनुहुन्छ त्यसै गरी अर्को मुक्तक पनि लिइहाल्छु म हरिवश पिएमले लेख्नुहुन्छ ले ले तेह्रौँ मुक्तक रहेको छ यो भोलि ऊर्जाबाट बलमा परिवर्तन हुँदा भोलि ऊर्जाबाट बलमा परिवर्तन हुँदा बहस हुँदा छलफलमा परिवर्तन हुँदा चकित पर्नेछ दुनिया पश्चाताप गर्नेछ हो यो झुपडी महलमा परिवर्तन हुँदा भोलि ऊर्जाबाट बलमा परिवर्तन हुँदा बहस हुँदा छलफलमा परिवर्तन हुँदा हरिविवास पिएम काप्रे चोरचाथ सिमता हाल चाहिँ काठमाडौँमा हुनुहुन्छ त्यसै अर्को मुख्य रहेको छ यति बेला लेख्नुहुन्छ सन्तोष भट्टराईले अर्घा खाँची हाल चाहिँ मलेसियामा हुनुहुन्छ स्वच्छ गंगाजल जस्तै पवित्र छौ तिमी स्वच्छ गङ्गाजल जस्तै पवित्र छौ तिमी मेरो दुःख सुख सुनि दिने मित्र छौ तिमी यस्तो लाग्छ जीवन अधुरै छ तिमी बिना यस्तो लाग्छ जीवन अधुरै छ तिमी बिना प्रत्येक सास अनि मन मुटुभित्र छौ तिमी स्वच्छ गङ्गा जल जस्तै पवित्र छौ तिमी मेरा दुःख सुख सुनिदिने मित्र हौ तिमी सन्तोष भट्टराई खाची त्यसै गरी अर्को मुक्त पनि लिइहाल्छु यति बेला पन्ध्रौँ नम्बरको मुक्त रहेको छ सधैँ मनमा बसिदिन्छौ अनि अप्ठ्यारो हुन्छ सधैँ मनमा बसिदिन्छौ अनि अप्ठ्यारो हुन्छ हुन त तिमी नबसे पनि अप्ठ्यारो हुन्छ सधैँ बोक्न सक्दिन अब आफै हिँड्न सिक सधैँ बोक्न सक्दिन अब आफै हिँड्न सिक तिमीलाई छाँद तिमीलाई थाहा छँदैछ नि अप्ठ्यारो हुन्छ सधैँ मनमा बसिदिन्छौ वानी अप्ठ्यारो हुन्छ हुन त तिमी नबसी पनि अप्ठ्यारो हुन्छ गोविन्द रेग्मी तिलोतमा चौध रूपन्देहीबाट लेखेर पठाउनु भएको छ यति बेला म एकजनासँग कुराकानी गर्छु अन्तिम भन्नुपर्छ होला सायद उहाँलाई स्वागत गर्छु टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार नमस्ते, नमस्ते।, नमस्ते को बोल्नुभयो कहाँबाट प्रणिता सानु थरमारेबाट के छ सन्जय हुनुहुन्छ प्रणिताजी ए निद्रा लागिरहेछ सन्जय हुनुहुन्छ अरू त ए रुगा लागिरहेछ भनेको अनि हामी सुन्छौँ त्यसो भए तपाईँको रुगा लागेकै आवाजमा भए पनि है त फाटिएको आफ्नै मोटो पिउन सिकेकी छु तिमी बिना एक्लै पनि पिउन सिकेकी छु फाटिएको आफ्नै मोटो पिउन सिकेकी छु तिमी बिना एक्लै पनि पिउन सिकेकी छु जीवनले तिमीलाई सर्वस्व ठान्दा खाँदै आजभोलि चिन्दै मुस्उन सिकेकी छु फाटिएको आफ्नै मटु पिउन सिकेकी छु तिमी विनायकले जीवन जिउन सिकेको छु निकै नै मुक्तक मुक्त सुनाइदिनु भयो प्रणिताजी खुसी लाग्यो आगामी दिनहरूमा पनि कार्यक्रम आएर सिकेँ भने हामीलाई सम्झिँदै गर्नुहोला अहिले पनि हामी छुट्टिनु पूर्व भएको छ मिठो सुगम सङ्गीत बजाउनेछौँ तपाईँले एकजनालाई सम्झिनुहोस् नमस्ते नमस्ते आउनुभएको थियो प्रणिता सानु थारमारेबाट म पनि हामी कार्यक्रमको अन्तिम चरणमा आउन लागिसकेका छौँ अझै धेरै मुक्तकहरू बाँकी छन् म मुक्तकहरू वाचन गर्छु फोन कल पनि हामी लिन सक्दिनौँ सन्तोष समगाईले लेख्नुहुन्छ नामजुदिङ गोर्खा अझै टेगु दक्षिण कोरियामा हुनुहुन्छ आकाश अनि भुइँमा फरक छैन नभन आकाश अनि भुइँमा फरक छैन नभन फलाम अनि रुइमा फरक छैन नभन तिमी सहर कि साउनी म गाउँको गोठालो तिमी सहरकी साउनी म गाउँको गोठालो त्यसैले हामी दुईमा फरक छैन नभन आकाश अनि भुइँमा फरक छैन नभन फलाम नि फरक छैन नभन सन्तसम्कै नामजुङ दुई गोर्खा हाल्छन् दक्षिण कोरियामा हुनुहुन्छ त्यसै गरेर अर्को लिन्छु म यति बेला लेख्नुहुन्छ दिनेश विश्वकर्माले लेख्नुहुन्छ बुद्ध सिंह तिन नुवाकोट मलेसियामा हुनुहुन्छ कल्पनाको संसारमा मन अर्कै हुन्छ कल्पनाको संसारमा मन अर्कै हुन्छ यथार्थमा मान्छेको जीवन अर्कै हुन्छ मलाई लोभी छ भनेर कसैले नभन्नुहोस् मलाई लोभी छ भनेर कसैले नभन्नुहोस् पसिना बेची कमाएको धन अर्कै हुन्छ कल्पनाको संसारमा मन अर्कै हुन्छ यथार्थमा मान्छेको जीवन अर्कै हुन्छ दिनेश विश्वकर्मा बोधसिंह तिन नुवाकोट हाल चाहिँ मलेसियामा हुनुहुन्छ त्यसै गरी कविता छेत्रीले लेख्नु भएको छ यति बेला धनकुटाबाट अठारो मुक्त रहेको छ अनायसी माया भएको झोली लिएर आऊ अनायसी माया भएको झोली लिएर आऊ मलाई सजाउन मखमलको चोली लिएर आऊ माया नै माया भएको झोली लिएर आऊ मलाई सजाउन मकमलको चोली लिएर आऊ पर्खिरहन्छु जोर्दिऊ बारेर पन्छे बाजा सहिद डोली लिएर आऊ माया माया भएको झोली लिएर आऊ मलाई सजाउन मकमलको चोली लिएर आऊ कविता छेत्री धनकुटाबाट लेखेर पठाउनु भएको छ त्यसै अर्को मुख्य रहेको शैलीवाला लेख्नुहुन्छ तेज बोहराले भनिदिनुहोस् न खास के रोकिएर हुन्छन् भनिदिनुहोस् न खास के रोकिएर हुन्छन् यी सजीवहरू लास के रोकिएर हुन्छन् ज्ञानेन्द्रीय अङ्गले त पक्कै पनि होइन ज्ञानेन्द्रिय अङ्गले त पक्कै पनि होइन धट्कनिया त सास के रोकिएर हुन्छन् भनिदिनुहोस् न खास के रोकिएर हुन्छन् यी सजीवहरू लास के रोकिएर हुन्छन् त्यसै गरेर अर्को मुक्त रहेको छ यति बेला लेख्नुहुन्छ राजन कार्कीले मेरो जीवन तिम्रै नाममा दान गरिदिन्छु मेरो जीवन तिम्रै नाममा दान गरिदिन्छु दुनियाँलाई पागल भनी आह्वान गरिदिन्छु जोडिएको धड्कन यदि छुट्याएर गयौँ भने जोडिएको धड्कन यदि छुट्याएर गयौँ भने आफूले नै आफ्नो हत्या जानजान गरिदिन्छु मेरो जीवन तिम्रै नाममा दान गरिदिन्छु दुनियाँलाई पागल भनी आह्वान गरिदिन्छु राजन कार्की मोरङ हाल चाहिँ मलेसियामा आफ्नो हुन्छ निकै नै धेरै मुक्तक मैले पढ्न सकेन कार्यक्रमको यो बसाइमा हामीहरूले बिसवटा उत्कृष्ट मुक्तकहरू मात्र लिएर आउने गरेका थियौँ गरेका पनि छौँ अझै पनि तपाईँहरूका त्यही उत्कृष्ट बिसवटा मुक्तहरू मैले पढेर सकिसकेको छु अनि तपाईँहरू धेरै साथीहरू टेलिफोन सम्पर्क मार्फत पनि कार्यक्रममा आउनुभयो अनि आफ्नो मुक्तक सुनाउनु भयो आजको कार्यक्रमबाट हामी अब भने विद्यालिएर जानुपर्ने बेला भइसकेको छ आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पठाउनुको लागि कार्यक्रमको म ठेगाना भन्न गइरहेको छु कार्यक्रम मुक्त गृहारी सामुदायिक रेडियो राप्ती एफएम र रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगा हर्सको ठेगानामा सल्लाह सुझावहरू पठाउन सक्नुहुन्छ यदि तपाईँहरूलाई त्यसरी भन्दा पनि कार्यक्रमलाई तपाईँहरूले फेसबुकको सर्च बक्समा गएर मुक्त क्रिया सर्च गर्नुहोस् अनि आइडी र पेज दुबई आउँछ आइडीमा फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ साथी भन्नको लागि अनि तपाईँहरूले फेसबुक पेजलाई लाइक गर्न सक्नुहुन्छ मुक्त पठाउनको लागि अनि तपाईँहरूले त्यसो गर्नुभयो भनेपछि भाय। चाहिँ त्यही मार्फत तपाईँहरूले अफलाइन म्यासेज मार्फत अनलाइन म्यासेज मार्फत जसरी नै तपाईँहरूले त्यहाँबाट कार्यक्रमलाई प्रतिक्रिया दिन सक्नुहुन्छ कार्यक्रम यस्तो भयो यस्तो भएन यावद्ध तपाईँहरूले सल्लाह सुपर दिन सक्नुहुन्छ यति भन्दै यही तिनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद आजको कार्यक्रमलाई आफ्नो आफ्ना ब्लगहरूमा रामचरण श्रेष्ठजीले राख्नुहुन्छ डब्लु डब्लु डब्लु डट सिसापानी नेपाल डट ब्लक स्पोर नेपाली कलाले डब्लु डब्लु कार्यक्रमलाई कार्यक्रमलाई त्यहाँ राखिदिन सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमलाई तपाईँले यी ब्लगहरू मार्फत कार्यक्रमलाई डाउनलोड गर्न सक्नुहुन्छ अनि त्यसै गरी तपाईँहरूले कार्यक्रमलाई युट्युबमा गएर सर्च गर्नुहोस् मुक्त डायरी सर्च गर्नुहोस् त्यहाँ कार्यक्रमका सबै शृङ्खलाहरू भेटाउन सक्नुहुन्छ त्यहाँबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ यदि अहिले कार्यक्रम सुन्न फुर्सद नपाउनु भएको साथीहरूले फेरि भन्दै यतिन्जेलसम्म मलाई प्रविधि कक्षीबाट साथ दिने रेडियो राती एफएम चालयनका प्राविधिक मित्र शिवडाङ्गीलाई धन्यवाद त्यसै गरी रेडियो प्रकृति एफएम त्रियानब्बे दशमलव चार मेगार्सका प्राविधिक मित्र माधव कडेललाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि अर्को बुधबारसम्मको लागि म कार्यक्रम प्रस्तुता उत्तरी कुमार साहु पनि बिदा हुन्छु नमस्कार